स्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता अरियाल बाढी पहिरो पीडितलाई राहत तथा पुनर्स्थापनाको काम भइरहेको सरकारले जनाएको छ जिल्ला दैविक प्रकोप उद्धार समितिको नेतृत्वमा सरकारी तथा गैर सरकारी निकाय निजी क्षेत्र लगायतको सहकारीमा काम भइरहेको गृह मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार लगातार तिन दिन पानी पर्दा बैसठीजनाको ज्यान गएको छ भने छत्तिसजना घाइते र पचहत्तरजना बेपत्ता भएका छन् विस्थापित भएका पैँतिस सयभन्दा धेरैको उद्धार गरी खाने बस्ने व्यवस्था मिलाएको मन्त्रालयले दावी गरेको छ यसैबीच बर्दियामा बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ आज बिहान बर्दियाको बानियाफारमा थप चारवटा सप फेला परेको छ शुक्रबार चेपागमा एक र बानियाफार्मै चारजनाको सप सफ़ेला परेको थियो सपको भने पहिचान हुन सकेको छैन बर्दियामा सोह्रजना बेपत्ता भएका छन् स्थानीय बासिन्दाले भने पचासभन्दा धेरैको ज्यान गएको र सबैभन्दा धेरै अझै सम्पर्कविहीन भएको बताएका छन् खोला र कुलाहरूमा पानीको सतह घटे पनि बबई नदीमा पानीको सतह नघटेको स्थानीयले बताएका छन् वर्षापछि बबई नदीमा आएको बाढीमा परेर दाङमा बेपत्ता भएका मध्ये थप जनाको सप फेला परेको छ यो सँगै जिल्लामा बाढी र घर भत्काएर ज्यान गुमाउनेको संख्या तेह्र पुगेको छ बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ यसअघि शुक्रबार डुरुवा रु एकमा दुई उरहरी छमा दुई र पुरनधारामा दुईजनाको बाढी र दुईजनाको ज्यान गएको थियो भने बबई नदीमा आएको बाढीले सौरियार उडहरी फुलबारी कोल्टा डुरुवा श्री गाउँ पञ्चकुली फुरन्थारा र चनौरीका विभिन्न गाउँमा बाढी पस्दा एक सय नौ घर भत्किएको र तिरासी घर डुबानमा परेको दाङका प्रहरी प्रमुख एसपी शरद कुमार खत्रीले जानकारी दिनुभएको छ आज भने मौसममा सुधार आएपछि बाढी पीडितहरूले बगेका सामान खोज्न सुरु गरेका छन् तिन दिनदेखि लगातार परेको झरी थामिएको छ बाढी आउने गरी लगातार झरी पर्ने सम्भावनालाई तत्काल सम्भावना भनी तत्काल नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका मौसमविद शिव नेपालका अनुसार दिउँसो पख पश्चिम र बेलुकी पख पूर्वका केही ठाउँमा हल्का वर्षा हुनेछ तर गएको तिन दिनमा जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको उहाँले बताउनु मनसुनको सिजन बाँकी नै रहेकाले बेला केही ठाउँमा पानी पर्न सक्ने सम्भावना छ झरी थामिएपछि नदी खोलामा पानीको सतह घट्न थालेको छ एकीकृत एक माओवादी र मधेसवादी दलहरू सहभागी सङ्घीय गणतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ माओवादी अध्यक्ष प्रचण्ड रिवास लाजिम्पाटमा दिउँसो दुई बजे बस्ने बैठकमा समसामयिक राजनीति र संविधान निर्माणको विषयमा छलफल हुने नेताहरूले बताएका छन् गत अनुसार छब्बिस गते घोषणा भएको मोर्चामा माओवादी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक मधेसी जनाधिकार फोरम नेपाल तराई मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टी सङ्घीय समाजवादी पार्टी नेपाल र तराई मधेस सद्भावना पार्टी आबद्ध छन् राज्य पुनर्संरचना समितिको चौध वा आयोगको प्रदेशको प्रस्तावलाई आधार बनाएर पहिचानसहितको सङ्ख्या ताक्नुपर्ने स्वशासनयुक्त स्वायत्त प्रदेशको स्थापना पूर्ण समानुपातिक निर्वाचन प्रणाली सङ्घीय न्यायपालिका संवैधानिक अदालतको व्यवस्था बहुभाषिक नीति राज्यका सम्पूर्ण अङ्गहरूमा जाति तथा सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वका लागि दवाब दिन मोर्चा गठन गरिएको हो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 र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल बिच देखिएको विवाद साम्य भएको छ सा। असोजमा दक्षिण कोरियाको इन्चोनमा हुने एसिया खेलकुद खेलकुद प्रतियोगिताको तयारीका लागि खेलकुद मन्त्री पौडेलले उपाध्यक्ष लामा तेन्डी शेर्पाको अध्यक्षतामा तयारी समिति गठन गरेपछि सदस्य सचिव र खेलकुद मन्त्रीको थियो, गैराती अबेरसम्म बसेको राखेपको बोर्ड बैठकले मन्त्री पौडेलकै अध्यक्षतामा एसीआर तयारी समिति गठन गर्ने निर्णय गरेपछि अहिले देखिएको विवाद समाधान भएको छ खर हार्डवेयर लकनगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर सुन